संसार माध्यमहरूले राष्ट्रिय एकतालाई जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई आफूलाई मत हाल्न रापरवा नेपालका अध्यक्ष थापालाई प्रचण्डको आग्रह दुई दिनदेखिको यातायात बन्द सोमबारदेखि सुचारू बढी मालिका यातायात भने बन्दी पहिरो पीडितको उद्धार तथा राहतमा तीव्रता दिन सरकारलाई निर्देशन अख्तियारका प्रमुख आयुक्त कार्की विरुद्ध सार्वजनिक महत्वको प्रस्ताव अघि बढ्ने भारत में आमा छोरी माथी सामूहिक बलात्कार पंद्रह जना पकड़ रोजगारी काउदी पुगे का दस हजार भारतीय भोगमरी को शिकार र रियो दुई हजार सोलह को जुडो में सहभागिता जना फुगू ब्राजिल तर्फ प्रस्थान प्रभावकारी सूचना इन्टरनेटमा रेडियो प्रसारण भइरहेको राति दस बजेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले संसार माध्यमहरूले राष्ट्रिय एकतालाई जोड़ दिनुपर्ने बताएका छन् आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आठै प्रहर अनलाइनको शुभारम्भ शुभारम्भ गर्दै उनले नेपाल विविधता युक्त देश भएकाले राष्ट्रिय एकतामा संसार माध्यमहरूले संवेदनशील भई काम गर्नुपर्ने बताएका छन् उनले 2046 हजार छयालिस सालको परिवर्तनपछि नेपालमा संसार क्रान्ति भएको तर अहिले भने संसार माध्यमहरू काम चलाउ रूपमा सीमित भएको टिप्पणी पनि गरेका छन् उनले अहिले पत्रकार पिछे अनलाइन भएको बताउँदै संसार माध्यमहरूले गुणात्मक व्यावसायिक र प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा जोड़ दिएका छनृ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र राप्रबा नेपालका अध्यक्ष कमल थापा बीच पछिल्लो राजनैतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको छ सिंह आइतबार भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार निर्माणमा सहयोग गर्न राप्रबा नेपालका अध्यक्ष कमल थापासँग आग्रह गर्नुभएको राप्रबा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ जवाबमा राप्रबा नेपालका अध्यक्ष थापाले यस सम्बन्धमा पार्टीमा छलफल गरी जानकारी दिने बताउनु छ सुदूरपश्चिममा विगत दुई दिनदेखिको सार्वजनिक यातायात बन्द सोमबारदेखि सुचारू हुने भएको छ आइतबार अबेर प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको संयोजकत्वमा बसेको सर्वदलीय बैठकको छलफलपछि यसअघि शुक्रबार पक्राउ परेका पाँच जनालाई बिना शर्त रिहा गर्ने बढ़ी यातायात प्रणालीका अध्यक्ष कान्छा महर्जनलाई एक हप्ताभित्र उपस्थिति गराउने अब बस्ने यातायात व्यवस्थापन समितिको बैठकसम्म बढ़ीमालिकाको यातायात बन्द गर्ने लगायतका सहमति सार्वजनिक यातायात सञ्चालन व्यवसायीहरूले सहमत भएका हुन् सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशी माथि भएका बुदाहरूमा सहमति रहेको बताउँदै आजको बैठक सौहार्द सव... रूमा संचालन भए भएकोमा उपस्थिति सबै राजनीतिक दलका पार्टी प्रतिनिधिहरू एवं मानव अधिकार कर्मी नागरिक समाज पत्रकार प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालय र यातायात मजदूर लगायत उपस्थिति सम्पूर्णलाई सकारात्मक पहलको लागि धन्यवाद ज्ञापन गर्नुभयो यसअघि शुक्रबार बढ़ीमालीका यातायात प्रहरी चलेको विषयलाई लिएर प्रहरीले हस्तक्षेप गरी मजदूर पक्राउ गरेको विषयलाई लिएर सुदूरपश्चिमका नौवटा यातायात व्यवसायीहरूले याता अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो व्यवस्थापिका संसदको विकास समितिले बाढ़ी पैह्रोबाट प्रभावितको लागत संकलन गर्न विस्थापितको पुनस्थापना तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ पछिल्ला केही दिनमा मुलुकभर भएको अविरल वर्षाका कारण आएको वार्य पैह्रोमा परी ठूलो धनजनको क्षति भएको कैयौं घरबार विहीन भएका र कतिपय अझै पनि जोखिम स्थानमा बस्न बाध्य भएको भन्दै समितिले आवश्यकता अनुसारको राहत र पुनर्स्थापना र स्थान्तरणको व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले हरेक वर्ष वर्षायामा प्राकृतिक प्रकोप पीड़ित भइरहने जस्तो जोखिमपूर्ण स्थानको पहिचान गरी सो बारे त्यहाँका व्यक्तिहरूलाई जानकारी दिन जोखिमपूर्ण स्थानमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न तथा राहत र उद्धार कार्य प्रभावकारी रूपमा संचालन गर्न सरकार तथा गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो व्यवस्थापिका संसदले अख्तियार र दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने र नलगाउने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव अघि बढ़ाउने भएको छ सभामुख ओनसरी घरतीले मुख्य तीन दलका सचेतक तथा प्रस्तावकका समर्थकहरूसँगको छलफलमा प्रस्ताव अघि बढ़ाउने प्रतिबद्धता जनाएको प्रस्तावकका समर्थक धनराज गुरूङले जानकारी दिनुभएको छलफलमा प्रस्तावकको एक एक प्रति सांसदलाई तत्काल उपलब्ध गराउने र नयाँ सरकार गठन लगतै संसदमा छलफल गराउने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनु छ अख्तियारका प्रमुख आयुक्त कार्कीले आफ्नो क्षेत्राधिकार नागेर काम गरेकाले त्यस बारेमा छलफल गर्न सांसद गगन थापा प्रस्ताव तथा धनराज गुरूङ र श्याम श्रेष्ठ समर्थक रहेको सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ उपत्यकामा वर्षायाम शुरू भएसँगै रूगाखोकी र ज्वरोको विरामीहरू बढ़दै गएका छन् टेक् अस्पतालमा अहिले रूगाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको संख्या पनि बढ़दै गएको अस्पतालका सरू रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनु भएको छ अस्पतालमा दैनिक दश जना भन्दा बढ़ी ज्वरोको समस्या लिएर आउने गरेको डाक्टर पुनले जानकारी दिनुभयो उनले भने यो वर्ष युवामा इन्फ्लुएजा बी कड़ा रूमा देखिएको छ साधारणतया बी नरम हुनुपर्ने भए पनि अहिले यसले कडा रूममा युवालाई प्रभावित पारेको देखिएको छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुरामले बिरामीले समयमै होसियारी नअपनाए यो समस्या भाइरल ज्वरोले सताउने भएको छ कामेर ज्वरो आउने जाडो हुने घाँडी दुख्ने सुक्खा खोकी लाग्ने जोर्नी दुख्ने र कहिले काहीँ वाक लाग्ने जस्ता समस्या लिएर बिरामी अस्पताल आग्ने आउने गरेको र रगत परीक्षण गर्दा इन्फ्लू एन्जा बी भेटिएको पुनको भनाइ छ निर्देशक डाक्टर मरासिनीका अनुसार वर्षा लागेपछि हिलो र पानी जमने भएकाले यो समयमा सरूवा रोगको संक्रमण बढ़ी देखिने गरेको छ उनले यसबाट बस्न भीड़भाड़मा नजाने बाहिरबाट घर पुगेपछि साबुन पानीले हात धुने र सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने, खाने सल्लाह दिनुभयो ज्वरो बढ़दै गएमा तुरन्त अस्पतालमा गई जाँच गराउनु पर्ने बताउनु छ होली शहीद भीमद पन्तको चौसठीऔं स्मृति दिवस मनाइने भएको छ विविध कार्यक्रम गरी पन्तको सम्चनामा दिवस मनाउन लागि किसान योद्धका रूपमा चिनिने पन्तको विक्रम सम्बन्ध दुई हजार दस श्रावण सत्र गति टाउको काटी हत्या गरेको भन्ने गरिन्छ सोही सम्चनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउन स्मृति दिवसको अवसरमा भोलि विहान सात बजे डडलदुरा बागबजार स्थित पन्तको शालिगमा माल्यार्पण पन गरिनेछ भने साढे बजे उप अस्पतालका विरामीहरूलाई फलफूल वितरण गरिनेछ यस्तै मध्याह बाह्र बजे छात्रवृत्ति वितरण गरिने र उत्कृष्ट किसानलाई अभिनन्दन गरिने शहीद भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद भट्टले जानकारी दिनुभएको छ प्रतिष्ठानले नियमित रूपमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भए पनि गएको वर्षको फागुन उन्नाइस गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो हव बाहिरका खबर भारतको उत्तर प्रदेशमा आमा छोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ प्रहरीले घटनामा संलग्न भएको आरोपमा पन्ध्रजनालाई पक्राउ गरेको छ मुख्यमन्त्री अखिल सिंह यादवले राज्यका मुख्य सचिव गृह सचिव तथा प्रहरी महानिर्देशकलाई घटनास्थल बुलन्द शहर जान निर्देशन दिनुभएको छ प्रहरीका अनुसार नोएडाबाट शाहज हापू रे एक परिवार को कार रोक व्यक्ति पूटपाट कर आमा छोरी मधि सामूहिक बलात्कार कर राज्य का प्रहरी महानिर्देशक जाविद अहमद ने घटना अत्यंत शर्माक शर्मनाक भन्दै दोषीलाई एक दुई दिनमा जेलमा पुर्याउने बताउनु भएको छ प्रहरीले पक्राउ परेका 15 जनासँग सोधपूछ गरेको छ उनीहरू मध्ये तीनजनाको पीड़ितले पहिचान गरेको छ घटना शुक्रबार अबेर राति बुलन्द शहर जिल्लाको दिल्ली कोलकाता राष्ट्रिय राजमार्गमा भएको थियो मन्त्रालयका अनुसार साउदी अरबमा दश हजार भारतीय नागरिक भोकमरीको शिकार भएका छन् भारतीय विदेश मन्त्री सुषमा स्वराजले साउदीमा रहेका भारतीयहरूलाई भोकमरीको शिकार बनेका भारतीय नागरिकलाई सहयोग गर्न अपील गरेकी छन् वैदेशिक रोजगारीका लागि साउदी पुगेका झण्डै तीस लाख भारतीय मध्ये हजारको हाराहारीमा भोकमरीको शिकार बनेको बताइएको छ कच्चा तेलको मूल्यमा गिरावट आएपछि साउदी अरब र अन्य खाड़ी मुलुकमा आर्थिक संकट निम्ति हो जसका कारण साउदी केही कम्पनी बन्द भएका छन् भने केहीले समयमा पारिश्रमिक दिन नसकेको बताइएको छ भारत सरकारका अनुसार साउदी अरब बहरैन कुवेत कतार युए र ओमनमा गरी करिब साठी लाख भारतीय वैदेशिक रोजगारीमा रहेका छन् ओलम्पिक दुई हजार जुडोमा सहभागिता जनाउन लागे कि लामा फुपू लामु खत्रीलाई बहुदसीय मार्शल आर्ट केन्द्र ले आज बिदाई गरेको छ तेही क्लब हो जहाँ फुपुले आठ वर्ष अघि तेह्र वर्षको उमेरमा जुडो क्यारियर शुरू गरेकी थिइन् बाह्रौं दक्षिणी एसियाली खेलकुद साके स्वर्ण धारी 21 वर्षिया फुपू आफ्नो टोलीसहित रियो ओलम्पिकमा सहभागी हुन आजै ब्राजील प्रस्थान गरेकी छन् रियो ओलम्पिकको मार्च पाष्टमा फुपूले नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रिय झण्डा समेत बोक्ने अवसर पाएकी छन् फुपूलाई नयाँ बजार स्थित हातामा एमएमएसी संचालक द्वय लक्ष्मी रत्न तुलाधर र धर्म महर्जन नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठ प्रहरी निरीक्षक द्वय उमेश लम्साल र सूरज कार्की काठमाण्डु महानगरपालिका वाडा नम्बर का प्रशासक प्रमुख बलराम त्रिपाठी र खेलाड़ीहरूले विदाय गरेका हुन् यो अवसरमा फुपूलाई ट्रयाक सुट प्रदान गरिएको थियो कार्यक्रममा फुपूका शुरूवाती प्रशिक्षक समेत रहेका जुडो संघका महासचिव श्रेष्ठले आफ्नो चेलीले विश्वकै ठूलो खेल मेला ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाइएकोमा गर्व लागेको बताउँदै आगामी दिनमा पनि फुपु जस्तै अन्य खेलाडी उत्पादनमा समेत जोड़ दिने बताउनु भएको छ शुरूआतमा दीपक कृष्ण श्रेष्ठ रमेश मगरले पनि फुपूलाई प्रशिक्षण दिएका थिए यो राति दश बजेको युनिट खबर सकिने संसार मध्यम ने राष्ट्रीय एकता जोड़ दिने प्रधानमंत्री ओली को भनाई आपूलाई मत हाल रापरबा ने अदृश्य थालाय प्रचंड को आग्रह दुई दिन देखी को यातायात बंद सोमवार सुचारू बड़ी मालिका यातायात बने बाढ़ी पहरो पीड़ित उद्धार तथा राहत तीव्रता दिन सरकार अख्तिर का प्रमुख का आयुक्त कार्क विरुद्ध सावजनिक का महत्व को प्रस्ताव अ भारत में आमा छोरी मथि सामूहिक बलात्कार 15 जना पकड़ा रोजगारी काग साउदीग 10 हजार भारतीय भोकमरी को शिकार ओलंपिक दुई हजार सोलह को जुड़ो में सहभागिता जनापु बजीतर्फ प्रस्थान सुन्न पनि आजका प्रविधि सहयोगीलाई समय सकिएको छ हाम्रो भेट भोलि सात बजे हुने